प्रविधिमा रिजन म ध्रुवराज अर्पण बहस हरेक हप्ताको बुधबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्छ आज हामी उपस्थित भइसकेका छौँ आजको श्रृङ्खलामा हामी कंकाली सामुदायिक वन र वनले गरेका गतिविधि र कंकाली सामुदायिक वन एउटा पर्यटकीय हिसाबले हेर्नु पर्दाखेरि सम्भावनाका क्षेत्र पनि कंकाली सामुदायिक वनमा रहेको छ पैवाकोट मन्दिर पनि सही ठाउँमा रहेको छ तर प्रचार प्रसारको कारणले गर्दाखेरि कर कङ्काली सामुदायिक वन र त्यस वरपर खासै विकास नसकेको सरकारवालाहरूले पनि बताउँदै आइराखेका छन् यसको विकासका लागि र प्रचार प्रसार गर्न सकेदेखि गरेको खण्डमा पक्कै पनि पूर्वी चितवनमा नयाँ पर्यटकीय गन्तव्यको एउटा खोजी पनि हुनेछ र सम्भावना पनि त्यस क्षेत्रमा रहेको छ के देखिएको छ वनले र के गर्दैछ अब योजना के वन को यह विषय में आज हम कुछ करंका सामुदायिक वन का अध्यक्ष रामबी नेसिंग यहाँ जानकारी कराने चाहिए कंकाली सामुदायिक वन का अध्यक्ष रामबी नेवपने रेडियो अर्पण एक सौ चार थप्ल पांच समय गार्ड को सेयर सदस्य भी आज हमी वहाँसंग सुरू में रामबी नेपाली सर रेडियो अर्पण का अर्पण बस कार्यक्रम के वन को गतिविधि का बारे में वन को बारे सम्भवत हामीले कङ्काली सामुदायिक वनलाई चारवटा उद्देश्यको साथ अगाडी बढाएका छौँ हाम्रो कुल क्षेत्रफल सात सय उनपचास पोइन्ट तेह्र छ उपभोक्ता सङ्ख्या दुई हजार चान्जन छ र हाम्रो चारवटा उद्देश्यमा पहिलो उद्देश्य हाम्रो वन संरक्षण नै हो वन संरक्षण वन विकास वन व्यवस्थापन गर्नु नै हो त्यसलाई हामीले यी उपभोक्ता वन हेरालु दसजना कार्य समिति बाइस तेइसजनाको टोलीले लगातार दैनिक जस्तो हामीले वन संरक्षण गरिरहेका छौँ दोस्रो हाम्रो आय आर्जन हो आय आर्जनमा हामीले सुरुदेखिकै निकै कामहरू गरेका छौँ जस्तो गाई पालन भैँसीपालन कुखुरा पालन गुङ्गुर पालन माछा पोखरी लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छौँ जुन कार्यक्रमले हाम्रा त्यहाँ निम्न आय भएका उपभोक्ताहरूलाई आय राम्रो टेवा पुगेछ जस्तो हामीले माछा पोखरीलाई हामीले दलित समुदायहरूलाई हस्तान्तरण गरेका छौँ त्यसको आम्दानी दलितलाई 80% पर्सेन्ट समूहलाई 20% पर्सेन्ट त्यस्तै दलित समुदायहरूको डेरीमा पहुँच पुगोस् भन्नको लागि हामीले गाई पालन व्यवसाय सुरु गराइदिएका छौँ जसमा पनि दुध बिक्री गरेर दलित जातिहरूले आफ्ना धराएसी समस्याहरू हल गरिरहेका छन् त्यस्तै घाँस खेती प्रचुर मात्रामा घाँस खेती हामीले लगाएका छौँ समूह गठन गरेर जुन घाँस हामीले सौरासम्म र गाई व्यवसायिक रूपबाट गाई पालन गर्ने व्यवसायीहरूलाई पनि हामीले वितरण गरेका छन् त्यसले पनि हाम्रो वा वार्षिक मनज्ञ आमदानी हुने गरेको छ यस्तै विभिन्न कार्यक्रमहरूको साथ अङ्काली सामुदायिक वन आय आर्जनमा एउटा राम्रो पोजिसनमा पुगेको हामीले महसुस गरेका छौँ अहिले नयाँ किसिमको हामीले फेरि पाहाडी पालन र समूह बनाएर हामीले दसजनाको समूह बनाएर पाहाडीको वितरण कार्यक्रम पनि राखेका छौँ यसले पनि हामीलाई विश्वास छ आय आर्जनमा निकै टेवा पुग्ने छ भन्ने त्यस्तै पर्यटन पर्यटनमा कंकाली सामुदायिक ने कई फड़को मारे वार्षिक लगभग चार पांच लाख पर्यटक आन्तरिक एवं बाह्य कंकाली वन में भित्र कर जो पिकनिक स्पोट स्विमिंग अब हमी नया किसिम गर, को कार्यक्रम भी अब कच्ची भ्यूटार थोड़ा पक्की भ्यूटार हम कराते चितवन को दोसरो सदर मुकाम कंकालीट में भग्नावशेष यद्यपि पैला का घर भत्क अवस्था में जीर्णोद्वार कंकालीट मंदिर भो यसले गर्दाखेरि पनि पर्यटकहरू निकै आउने गरेका छन् त्यस्तै हामीले अहिले नया कार्यक्रमहरू भ्यू टावर भएपछि बोटिङ फिसिङ हर्स राइडिङ अनि ट्रेकिङ रुट हामीले सौराको पर्यटकहरूलाई कङ्काली भित्राउनको लागि कङ्कालीको प्रवेशद्वार हुँदै कङ्काली कोट हुँदै सिद्धि सिराइचुली हुँदै हुक्दी झार्ने एउटा ट्रेकिङ रुटको हामीले परिकल्पना गरेका छौँ त्यसमा केही पर्यटकहरू हिँडि पनि सकेका छन् अर्को फेरि रुट हामीले एउटा तय गरेका छौँ कङ्काली कोट हुँदै थाकल टार हुँदै बर्माटार हुँदै हामीले यो लोथर झार्ने त्यसमा पनि केही विदेशीहरू हिँडेका छन् अब यस्तै कार्यक्रमको साथ हामी अगाडि बढिरहेका छौँ विकास निर्माणमा पनि हामीले शिक्षा स्वास्थ्य खानेपानी सिँचाइमा हामीले प्रचुर मात्रामा वार्षिक तिस चालिस लाखकै बजेटहरू हामीले विनियोजन गर्ने गरेका छौँ यिनै गतिविधिको साथ कङ्काली सामुदायिक वन अगाडि बढिरहेका छौँ तैपनि यहाँले यसरी दावीका साथ भनिरहनु अलिकति पछाडि नै छ त्यति कङ्काली खोट कङ्कालीका बारेमा त्यति बाहिर आउन सकेको छैन यो किन यसरी समस्याको रूपमा भयो होइन हामी यो प्रवर्तनको विषयमा हुन त हामीले विभिन्न मिडियाहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर वृहत किसिमको गोष्ठीहरू सञ्चालन गरेर हामीले प्रचुर मात्रामा बाहिर लाने त गरेका छौँ जति जानुपर्ने जति पुग्नुपर्ने पुगेको छैन त्यसमा हामी अलिकति उसमै छौँ त्यसलाई हामीले अहिले तुरुन्त फेरि यो परे पर्यटनको विषयमा वृहत किसिमको गोष्ठी राखेर रा। हामीले कङ्काली सामुदायिक वनलाई र यसका ऐतिहासिक स्थलहरू यसका पर्यटनका सम्भावनाहरू विकास निर्माणका पूर्वाधारहरू हामीले तयार गरेकालाई हामीले बाहिर लाने जमर्को गरिरहेका छौँ छिट्टै नै हामी यसलाई अगाडि के छन् सम्भावना देख्नु पर्यटकलाई कङ्कालीसम्म लानको लागि सम्भावना के छन् होइन हामीले सम्भावना देखेका छौँ घरको चाहिँ किनकि अब हामीका मैले भनिहालेँ भ्यू टावरबाट तपाईँको चितवन नवलपरासी हेटोँडाका चितवनको सबै भाग नवलपरासीका केही भाग हेटोँडाका केही भागहरू प्रशस्त थर्लग्न रूपबाट देखिन्छ त्यस्तै चितवनको दोस्रो सदरमुकाम भग्नावशेष यद्यपि छ साक्षत देवी कमकालीमाई जुन मैले ट्रेकिङ रुटको कुरा गरेँ यहाँलाई त्यो पक्कै पनि मनमोहक र आकर्षक हामीलाई लागेको छ त्यस्तै नयाँ हर्स राइडिङ अहिले सायद कुनै पनि सामुदायिक वनहरूमा हर्स राइडिङको अवधारणा ल्याएको छैन हामीले अहिले नयाँ प्याकेज ल्याएका छौँ त्यस्तै हामीले कङ्काली जङ्गलमा खोल्साहरूलाई बाँध बांद बाँधेर दुई तिन बिघामा माछा पालन सुरु गरेका छौँ त्यसमा हामीले बोटिङ र फिसिङ यसले पनि पक्कै पनि पर्यटकहरूलाई कङ्काली ल्याउनलाई टेवा पुग्छ भन्ने हामीले महसुस गरेका छौँ हर्स राइडिङ भन्नुभयो यो पक्कै पनि सामुदायिक वनले पहिलोचोटि गर्दैछ हामी पनि भन्छौँ इसम से अब के देख्ह पर्यटक इसी है मै जस्त सौरा हात्ी चढ़ हात्ी चढ़न को लगी वो हमी कंकाट में घोड़ा घोड़ा चढ़न को लगी वाली कि विज्ञापन दियं मै त्यसले राम्रो पिकअप लिएला जस्तो मलाई लाग्छ अब किन नलाग्ने वन यसतर्फ किन नलाग्ने हामी वन लाग्ने हो जरुर लाग्ने हो कहिलेदेखि गर्नुहुन्छ हामीले लगभग यो, यो आर्थिक वर्षमा यसलाई हामीले सुरुवात गर्ने गरेका छौँ अनि के छन् पर्यटकीय हिसाबले अब पर्यटक एसियालले अब हामीसँग स्विमिङ पुलहरू भए जसमा पनि पर्यटकहरू राम्रो हाइटमा भनौँ न धेरै हाइटमा तल डेढ दुई किलोमिटरबाट बोरिङबाट पानी लिएर गएर स्विमिङ छ राम्रो स्वच्छ पानी छ त्यस्तै अब हाम्रो उत्पा बिरुवाहरू हेर्ने हो भने सालजातका पुनरुत्पादित बिरुवाहरू एकदम मनमोहकका छन् जुन रातो माटो थियो नाङ्गो डाँडालाई अहिले हरियाली भएको त्यसलाई विभिन्न देशका अब पिएचडी हामीसँग विदेशीहरू तिनजनाले पिएचडी पनि गरिसके र विभिन्न किसिमका कार्यक्रमहरू विदेशीहरू आएर गरिरहेछन् यो हिसाबले पनि एउटा जङ्गलको हिसाबले पनि कङ्कालीमा पर्यटकको सम्भावना हामीले देखेका छौँ त्यस्तै रेड कार्बन सञ्चितमा हामी पहिलो नै भयौँ लगभग बाह्र लाख रुपियाँ हामीले कार्बन सञ्चित गरे बापत हामीले प्राप्त गऱ्यौँ अब यी विविध कारणहरूले गर्दाखेरि अब अहिले मैले भनिहालेँ ट्रेकिङ रुट हर्स राइडिङ फिसिङ बोटिङ यी विविध कारण अनि हामीसँग होमस्टे एउटा मगर गाउँ छ लाफा गाउँ त्यसलाई हामीले होमस्टेमा सुरुवात गर्ने उ गरिसकेका छौँ तालिमहरू दिइसकेका छौँ त्यहाँका उपभोक्ताहरूलाई यी कारणहरूले गर्दाखेरि मलाई लाग्छ पर्यटकको सम्भावना राम्रो यति एत, कार्य गर्नको लागि वन चाहिँ पछि परेको हो कि अलिक ढिलो काम सुरु हुँदैछ कि हमीुआत तो लगभग अब करें स्टाटिंग तो हम तर विभिन्न किसिम का कठिनाई हईह् अब आर्थिक का कुछ यी कारण हमी अलिकीत पची पड़ेगा मैं लजेट हम लगभग लगभग यही पर्यटन में बड़ी जसो पर्यटन प्रवर्धन को लगी हमें खर्चिनी करो तो हिस्बले हम् संभावना हम कंकालीट मंदिर करीब एक डेढ़ घंटा में पैदल हिँड्नुपर्छ कालो एकदम देख्नुहुन्छ उहाँसम्म त्यसरी यसरी समथरमा हिँडेका पर्यटकहरू होइन हामीले सिँढी बाटो लगभग तपाईको तिन चार सय मिटर सिँढी सकेका छौँ तिन तिनवटा रुट बनाएर हामीले एउटा कङ्काली प्रवेशद्वारै बनाएर एउटा यता सात नम्बर वार्ड छ भन्ने त्यहाँबाट यो सिडीको बाटो हामीले स्टार्ट गरिसकेका छौँ मौला जस्तो दोबा हामीले सम्भावना देखाएका छौँ सम्भावना छ वनको आयार्जनको कुरा यहाँले उठाउनु भएको थियो किसानहरूले कतिको टेवा पाएका छन् सामुदायिक वनबाट कङ्का वनबाट तपाईँले अब प्रत्यक्ष अप्रत्यक्ष रूपबाट राम्रो टेवा पाएको छ जस्तो प्रत्यक्ष रूपमा घाँस दाउराहरू अब हामीले नियमित रूपबाट बिक्री वितरण गर्छौँ त्यसले पनि राम्रो टेवा पुगेको छ पर्यावरण वातावरणीय हिसाबले भनियो भने अप्रत्यक्ष रूपबाट त्यसले पनि राम्रो पार्छ अब काठ दाउराहरू घर निर्माण गर्नको लागि हामीले आफ्नो सामुदायिक वनबाट नपुगे तापनि बाह्य वनबाट हामीले वार्षिक पचास साठी लाखसम्मको हामीले खरिद गरेर बिक्री वितरण गरेका छौँ हुनसक्छ धेरै उपभोक्ता भएको वन भएको हुनाले सबैलाई प्रचुर मात्रामा सुविधा दिन त सकेका छैनौँ तैपनि आंशिक रूपबाट हामीले उपभोक्ताहरूलाई सन्तोष पुर्याउने किसिमका का गरेका छौँ स्ता उदाहरण जो उपभोक्ता ने प्रत्यक्ष वनबदा पाए अलग जीवन में परिवर्तन आया तस्त उदाहरण छोड़ भ्रा पा गाई पा पलित समुदाय अब को स्तर वृद्धि भाषा अब एकजा महिला छले अब उनले अब गाई पा परिवारलाई राम्रो किसिमबाट उ गरेछन् त्यस्तै बाख्रा पालन बुङ्गुर पालनबाट प्रत्यक्ष रूपबाट र प्राविधिक पनि हामीले प्राविधिक पनि तयार गरेका छौँ जस्तो हाम्रो नारायण जी हुनुहुन्छ उहाँलाई बनलि नै तालिम दिएर अहिले पशु प्राविधिक पशुविज्ञको रूपबाट निस्किसक्नु भएको छ त्यस्तै अब माछाहरू मैले भनिहालेँ विभिन्न ऊबाट अब काठ दाउराबाट घर निर्माण गर्ने उपभोक्ताहरूलाई अब काठको कारणले कति रोकिनु अब हामीले पुरा रूपबाट दिन नसके पनि धेरै मात्रामा हामीले दिइसकेका छौँ त्यसबाट पनि प्रत्यक्ष रूपबाट हामीले उ गर्न सक्छौँ त्यसरी विकास निर्माणमा तपाईँको विद्यालयमा हामीले दस बिस लाख रुपियाँ लगानी गरेका छौँ जनजीवन उच्च मावि कङ्काली मावि र भी, विभिन्न प्रावि विद्यालयहरू भयो खानेपानीमा हामीले विभिन्न उपभोक्ता समूहहरूलाई अब लगभग दुई तिन लाख दुई तिन लाख गरेर हामीले आठ दस लाख नै हामीले वितरण गरिसकेका छौँ सिँचाइमा प्रत्यक्ष रूपबाट नै हामीले दिइसकेका छौँ त्यसका उदाहरणहरू हामीसँग अनगिन लगानीको हिसाबले क कसरी व्यवस्थापन गर्नुहुन्छ यहाँहरूले लगानीको हाम्रो यो आय आर्जनमा हामीले आय आर्जन उपसमिति बनाएका छौँ त्यो उपसमितिले अनुगमन गरेर अब एउटा इमान्दार परिश्रमिक परिश्रम गर्ने उपभोक्ता निम्न आय भएकोलाई अध्ययन गरेर हामीले उनीहरूलाई उन, उनीहरूको चोइसअनुसार उनीहरू बाख्रा पाल्नुहुन्छ गाई पाल्नुहुन्छ भैँसी पाल्नुहुन्छ उनीहरूको इच्छाअनुसारले हामीले त्यसरी लगानी गर्ने गरेका छौँ अब नगरपालिका पनि थपिएको छ कस्तो आशा गर्नुहुन्छ नगरपालिका अब हामीलाई लाग्छ हाम्रो पर्यटन विकासमा आय आर्जनमा नगरपालिकाले पनि राम्रो सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएछौँ अब साबिकको चैनपुर गाविस अहिले तिनटा गाविस समग्रमा अब ती क्षेत्रलाई नै चिनाउनको लागि यहाँको भूमिका चाहिँ कस्तो हुन्छ अब हाम्रो भूमिका अब तिनटै गाविसलाई हामी सकभर अब कङ्कालीमा प्रवेश गराउने जमरको दहनी गर्छौँ तर त्यसमा प्राविधिक कठिनाइहरू पनि भी हुन्छ विधानका कुराहरू हुन्छन् अब विस्तार गर्नको लागि विधान चेन्ज गर्नुपर्ने विभिन्न किसिमका टेक्निकल समस्याहरू छ त्यो कारणले गर्दाखेरि हामीले सबैलाई उपभोक्तामा लानलाई हामीलाई समस्या आ, का खुर्किलाहरू आउन सक्छ र चिनाउने हिसाबले चाहिँ हामीले यो नगर खैरेन नगरपालिकाको एउटा आकर्षक वन बन हो भनेर हामीले तिनै गाविसमा तिनै क्षेत्रमा हामी एउटा चिनारी किसिमबाट लाने चाहिँ हामीले प्रयत्न गर्छौँ आमदानीको स्रोत यहाँले केही भनिसक्नु भएको छ हजुर हजुर कतिको आमदानी गर्नुभएको छ यहाँले हामीले गत वर्षमा लगभग लगभग हाम्रो एक करोड बत्तिस लाख जस्तो हाम्रो आमदानी भएको थियो जुन आमदानी हाम्रो पर्यटनबाट अब आय आर्जन समूहहरूबाट पनि हामीले बिस पर्सेन्ट लिने गरेका छौँ त्योबाट भयो अनि काठ बिक्रीबाट भयो विविध आमदानीहरू जस्तो जिल्ला वनबाट हामीले सहयोग पाइरहन्छौँ पर्यटन कार्यालयहरूबाट सहयोग पाइरहन्छौँ अब रेडबाट हामीले अब यो एउटा पाइलट प्रोजेक्ट लागू भएको त्योबाट पनि हामीले सहयोग लियौँ विभिन्न सरकारवाला सङ्घ सहयोग लिएर हामीले त्यो बजेट निर्माण गरेका थियौँ र त्यो बजेटलाई हामीले चारवटा क्षेत्रमा विकास निर्माण वन संरक्षण पर्यटन आय आर्जन में हमी खर्चे, खर्चे अब छबनी इन सैक्टर हमी सहयोग लमदानी करने हमें सोच बनाई जास खेती घास खेती आ, हामीले बाँसबाट अहिले लगभग दुई तिन लाख रुपियाँ हामीले आम बाँसबाट आम्दानी गऱ्यौँ र घाँस खेतीबाट पनि लगभग लगभग तपाईँको समूहगत रूपबाट हिसाब निकाल्दाखेरि सय हन्ड्रेड पर्सेन्ट हिसाब निकाल्दाखेरि त पाँच छ लाख नै हामी आमदानी भएको अब वनले चाहिँ त्यसको बिस पर्सेन्ट लिन्छ अस्सी पर्सेन्ट समूहमा रहन्छ त अस्सी पनि उनीहरूले अब आफ्नो आय स्तर वृद्धि गर्ने कुरामा खर्च गरेका हुन्छन् त्यसको अनुगमन हामी गर्छौँ र घाँस र बाँसबाट पनि हामीलाई राम्रो आम्दानी भएको याले सौरासम्म पुर्याउने कुरा पनि गर्नुभएको थियो हजुर हो एकदमै यसमा थो भन्नुहोस् न के हात्ती पाल्ने व्यवसायीहरूले हामी कहाँ आएर घाँस लाने गरेका थिए र उनीहरूले कङ्कालीको सम्पूर्ण एग्रिमेन्ट हामी गर्छौँ हामीलाई दिनुहोस् भन्दाखेरि हामीले त्यो त्यहीँ गर्न सकेनौँ किनकि हामीले आफ्नो लोकल उपभोक्ताहरूलाई दिएर बढी भएको छिमेकीका विषय हुँदै हामी सौरासम्म पुर्याउने हाम्रो लक्ष्य भयो हामीले लोकल उपभोक्तालाई पहिलो टार्गेट एउटा घाँससँग आधारित पशुपालन भन्ने अहिले एउटा नाराको साथ हामीले अगाडि लगाएको छौँ अर्को त्यहीँ कङ्काली वनको यो वृक्षारोपण गर्छ भनेर यो एकहत्तरलाई हामीले सुरु गरेका छौँ जसमा हामीले दस हेक्टर जस्तो वृक्षारोपण पनि गऱ्यौँ र घाँसहरू लगायतका रोपेर यसरी हामीले लगेका छौँ समस्या के छन् समस्या त अब भइहाल्छ व्यवस्थापनमा समस्या हुन्छ अब सरकारकै भनौँ न नीति नियमहरू विभिन्न समयमा चेन्ज भएर अब हामीलाई एउटा अङ्कुश लगाउने किसिमका वातावरण सिर्जना हुन्छ त्यस्तै अब संरक्षणमा समस्या हुन्छ चोरी तस्करी चोरी सिकारीहरू भयो होइन आगलागीहरू यी विविध समस्याले गर्दाखेरि अब हामीलाई कहिले कसोकै बहुतै अप्ठ्यारोमा पारेको छ तैपनि हामीले यी समस्यासँग जुझेर यो अवस्थासम्म आइपुगेका छौँ जुन अवस्थामा पुग्नु पनि त्यो त बाँकी नै छ पुग्ने लक्ष्य छ जहाँसम्म लाग्छ अब यहाँहरूको आशीर्वाद सहयोगले हामी पुग्न यो हिउँद पनि निकै आग कंकाली भयो एकदमै कङ्कालीबनमा मलाई लाग्छ यो चोरी सिकारीहरूको कारण अब त्यहाँ हामीले कयौँ ठाउँमा त अब बन्दुकै लिएर बसेका पनि हामीले भेट्यौँ यिनीहरूकै कारणले गर्दाखेरि हामीलाई आग भए जस्तो लागेको छ व्यापक रूपबाट आग भयो आगो नियन्त्रण पनि गऱ्यौँ हामीले अब प्रहरी सेनाहरू परिचालन गर्नुपर्ने अवस्था पनि आयो गऱ्यौँ पनि सहयोग पनि गर्नुभयो उहाँहरूले त्यसरी उ गऱ्यौँ अब यो आगलागीको समस्या चाहिँ हामीले विभिन्न समयमा अब सरकारवाला संस्थासँग जिल्ला वनसँग गएर पनि हामीले अन्तर्क्रिया गर्ने गरेका छौँ जहाँसम्म लाग्छ अब आउँदा दिनहरूमा चाहिँ अब यसलाई रोकथामको उपायहरूमा हामी पूर्व तयारीको साथ नै रहन्छ कङ्कालीको विकासको लागि सरकारवालाले गर्नुपर्ने काम के सरकारहरूले गर्नुपर्ने अब मूलत त्यही नै हो अब अब आर्थिक सहयोग नै हो मलाई लाग्छ अब हामीले जुन किसिमको बजेट तर्जुमा गरेका छौँ त्यसमा थप सहयोग गरेर हामीलाई सहयोग हामीले पायौँ भने अब कङ्कालीको समग्र विकासमा हामीले राम्रो किसिमको विकास गर्न सक्छौँ भन्ने हामीलाई लागेको छ यी भयो भने चाहिँ र वनका नीति नियमहरू विभिन्न किसिमका अङ्कुश लगाउने नीति नियमहरू चाहिँ अलिकति लुज गरिदिनु पऱ्यो हामीलाई र यो वन बन भनेको उपभोक्ताको हो हो स्वामित्व सरकारको हो संरक्षण उपभोक्ताले गरेको छ यसलाई युटिलाइज पनि एउटा सरल शार र सहज किसिमबाट उपभोक्ताले गर्न पाउनुपर्छ भन्ने किसिमको नीति नियम सरकारले दियो भने अब हामीलाई धेरै सजिलो होला आश गर्न सक्छौँ सौरापछि कङ्काली सामुदायिकन कङ्कालीकोट चिदुवनको सौरा पछि दोस्रो गन्तव्य स्थल बन्न सक्छ होइन हामीले विश्वास लिएका छौँ आज मात्रै होइन हामीले विश्वास लिएका छौँ यी जुन मैले गतिविधिहरू भने दुई तिनटा त्यो गतिविधि सुरु गर्ने बित्तिकै हामी सौरा पछिको कङ्काली भन्ने एउटा शब्दलाई हामीले सार्थक दिन सक्छौँ भन्ने हामीले सोचौँ यहाँहरूले त्यसका लागि सौराका व्यवसायीसँग पनि कोर्डिनेसन गर्न गरिरहेछौँ हामीले अन्तर्क्रिया हामी वार्षिक रूपबाट अन्तर्क्रिया गरिरहेछौँ उहाँहरूले पनि सौरा व्यवसायी सङ्घहरूले पनि हामीलाई होटेल व्यवसाय सङ्घ लगायतले हामीलाई प्रमोट गरिरहेछन् तपाईँहरू गर्नुहोस् हामी यहाँका पर्यटकहरूलाई एक रात भए पनि त्यहाँ लाने वातावरण हामी पनि सिर्जना गर्छौँ हामी सहयोग गर्छौँ भनिरहनु भएको छ चैनपुर साबिकको चैनपुर गाविसलाई पशुपालनमा पकेट क्षेत्र बनाउँदैन हजुर एकदमै हो यसका प्रयासहरू कस्तो छन् अब यसको प्रयासहरू हामीले अब विभिन्न सरकार संस्थाहरूसँग चैनपुर गाविसलाई जस्तो हामीले भेटनरीमै हामीले अन्तर्क्रिया पनि गऱ्यौँ र पशुपालन पकेट क्षेत्र बनाउनुपर्छ भनेर भेटनरी पनि जिल्ला पशु कार्यालय पनि पोजिटिभ छ र हाम्रो आफ्नै वनले पनि अब मैले अघि नै भनिहालेँ घाँस खेती प्रचुर मात्रामा छ र हामीले आय आर्जनको कम भनौँ न आम्दानी हामीले आय आर्जनमा लगाउनुपर्छ त्यसले हामीले पशुपालनमा नै बढी जस्तो फोकस गर्न लागेका छौँ किनकि हामीसँग प्रचुर मात्रामा घाँस भएको हुनाले अब घाँससँग आधारित पशुपालनहरू सफल हुन्छ भन्ने हामीले विश्वासको साथ हामीले त्यसलाई प्रमोट गरेका छौँ के छन् त्यस क्षेत्रमा पशुपालन गर्ने किसानहरू कति छन् तथ्याङ्कहरू डाटा सङ्कलन गर्नुभएको छ यहाँले हामीले लगभग लगभग गर्दैछौँ अहिले हाम्रो टेन्टेटिभ डाटामा चाहिँ लगभग दस पन्ध्रजना त व्यवसायिक रूपबाट लागिसकेका छन् र पारिवारिक रूपबाट पनि तपाईँको दुई तिन सय भन्दा बढी किसानहरूले तिन चार किसान नै छन् अब दुध बेचेर आफ्नो घरसी समस्या हल गर्दै आएका किसानहरू दुई चार हामीसँग र त्यसलाई वृद्धि गर्दै लाने हाम्रो उद्देश्य छ लगभग लगभग निम्न आय र मध्यमवर्गीय उपभोक्ताहरूका घरमा अब एउटा बिता भैँसी गाईहरू उपलब्ध गराएर त्यो किसिमको वातावरण सिर्जना गरेर हामीले अब डेलीमा ती उपभोक्ता सबैको पहुँच पुर्याउने हाम्रो प्रत्येक प्रत्येक उपभोक्ताको घरमा दुई तिनवटा भैँसी चाहिने भयो हजुर हजुर हजुर यसका लागि यो पशुपालनमा पकेट क्षेत्र बनाउनको लागि हजुर उपभोक्तालाई गर्ने सहयोग यहाँको चाहिँ अब हामीले उपभोक्ताहरूलाई अब ऋण लगानी पनि गर्ने भनौँ जिरो पर्सेन्टमा एउटा समूह बनाएर मैले अघि अघि नै 25 पच्चिसजना दलित समूह बनाएर हामीले अब गोठ बनाइदिने गाईहरू विभिन्न सङ्घ संस्थासँग कोअर्डिनेसन छ जस्तो भेटनेरी भयो प्र्याक्टिकल एक्सन भयो फरवार्ड भयो घाँस खेतीको लागि प्र्याक्टिकल एक्सन गाई पालनको लागि हामीले पाँच लाख रुपियाँ सहयोग प्राप्त गरेका थियौँ विभिन्न सङ्घ संस्थासँग कोअर्डिनेसन गरेर ती किसानहरूलाई अब मलाई लाग्छ वित्तीय संस्थाहरूसँग पनि कोअर्डिनेसन हामीले गरिरहेछौँ र यी संस्थाहरूसँग कोअर्डिनेसन गरेर वनको संयुक्त लगानीमा हामीले यो किसिमको वातावरण सिर्जना गर्न खोजेका छौँ लगभग हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ अब सरकारको तर्फबाट आश गर्ने कुरा चाहिँ के यहाँले सरकारको तर्फबाट हामीले अब प्राविधिकहरू हामीलाई अब उपलब्ध गराइदिनु पऱ्यो वन संरक्षण व्यवस्थापन लगायतका विषयहरूमा र सरकारहरूले अङ्कुश लगाउँदै आएका अब विभिन्न दोहोरा टाँचाहरूको कुरा छ अब कन्ज्युमका कुराहरू छन् अब काठ कन्ज्युमका कुराहरू छन् कयौँ तपाईँको ढलापडा काठहरू लडेर तपाईँको अब आगलागी हुने समस्या त्यसैले नै निम्ति छ चोरी तस्करी त्यसैले निम्ति आएको छ त्यस्ता कुराहरूमा सरकारले अलिकति खुकुलो बनाइदिएर त्यो वातावरणलाई सहज उपभोक्तासम्म आउने सहज किसिमको वातावरण सिर्जना गरिदियो र mm -hmm. आर्थिक सवालमा पनि अब लौ त भनियो भने नेपालको परिक्ष परिप्रेक्ष्यमा बहुदल आएपछिको विकासको एउटा ठुलो पूर्वाधार भनेको वनले ओघटेको छ र नाङ्गा वनहरू हरियाली भएको छ यो किसिमको कुरा सरकारको आँखामा सायद पुगेको पनि छ जसले गर्दाखेरि अहिले चुरे संरक्षण क्षेत्रहरू भन्ने कार्यक्रमहरू पनि लागु भएको यो कार्यक्रम मूलत आफैमा नराम्रो होइन राम्रो हो तर यसले कयौँ वनहरूमा एउटा अङ्कुश लगाउने हामीलाई लागिरहेछ कि सरकारले कतै वन खोज्न खोजिरहेको त होइन अब सरकारले यदि वन खोज्ने हो भने फेरि नाङ्गो डाँडा बनाउने त होइन भनी यो किसिमको हाम्रो सोचाइ पुगिसकेको छ यो सोचाइ अब वनका पदाधिकारीहरूले वनले बन भनौँ न नलिने वातावरणको सिर्जना गरिदिनु पर्यो एउटा स्वयत्त संस्था यसका स्वामित्व त सरकारको हुन्छ तर संरक्षण कन्ज्युम लगायतको विभिन्न गतिविधि सञ्चालन गर्नलाई खुकुलो सरकारले गरिदियो भने पक्कै पनि राम्रो अझ वनलाई होइन विपक्ष भएर मूलत हामी विपक्षमा होइन जस्तो जुन एउटा चुरे संरक्षण भनेर अति संवेदनशील क्षेत्र संवेदनशीलशील क्षेत्र अब क्याटेगोरी छुट्याइसकेको छ अब त्यो अति संवेदनशीलशील क्षेत्रमा हामी पाइलट टेक्न पनि पाउने अवस्था छैन त्यो भन्न खोजेको सरकारले त्यो वनलाई खोज्न खोजेको त होइन भने यस्ता किसिमका क्राइटेरियाहरू राखिदिनु भएन mm. किनकि जुन उपभोक्ताहरूले एउटा नाङ्गो डाँडालाई यो अवस्थासम्म ल्याइसकेको छ भने अब यसलाई संरक्षण गर्नको लागि पनि यो चुरे संरक्षण क्षेत्रको साटो सामुदायिक वनकै एउटा नाममा mm. यो यो गर्नु भनेर जिम्मा दियो भने त्यो सफल हुन सक्छ नत्र भने सामुदायिक वन जुन यो अवस्थामा आइसकेको छ mm. अब खस्खदो अवस्थामा नजाला भन्न सकिँदैन मैले अघि नै भने अब चोरी तस्करीको सम्भावना बन्न सक्छ किन हामीमा एउटा जुन एउटा उत्साह थियो जुन यो कार्यक्रमहरू अङ्कुश लगाउने कार्यक्रमहरू आयो त्यसले उत्साहलाई त घटाउँदै जान्छ उपभोक्ताहरूमा उत्साह अब उपभोक्तै कुराहरू हामीले अब पाउने सम्भावना धेरै न्यून हुँदै आएछ भनी अब उत्साह त घट्छ घट्ने वित्तीय संरक्षणको कार्य घट्न जान्छ त्यसले गर्दाखेरि त चोरी चस्करी विभिन्न लगायतका क्रियाकलापहरू पहिलाको जस्तो बढ्न जान्छ अनि फेरि यो चुरिया संरक्षण दुनियाँ किसिमको कार्यक्रम लगाएको औचित्यहीन भएर जान सक्छ भनी हामीलाई यो कार्यक्रम आफैमा नराम्रो चाहिँ होइन तत्कालको लागि योजना फेरि पनि मैले यहाँलाई सोधेँ हजुर हजुर बन्दले गर्ने योजनाहरू नयाँ अलिक फरक योजनाहरू हजुर के छन् अब हामीले नयाँ फरक भन्नाले हामीले एउटा तारबार लगभग छ किलोमिटरमा पक्की तारबारहरू लगाउने योजना गरेका छौँ र जुन माछा पोखरीमा फिसिङ र बोटिङका कुराहरू गरेका छौँ हर्स राइडिङका कुराहरू गरेका छौँ ट्रेकिङ रुट बनाएर हामीले हुग्दीसम्म झार्ने लोथरसम्म झार्ने योजना साथ हामी अगाडि बढेका छौँ पक्की भ्युटाको साथ अगाडि बढेका छौँ र आय आर्जनहरूमा जस्तो वनसँग एउटा जुन डिपेन्डिङ किसानहरू छन् उनीहरूलाई वनसँग बन अलग बनाएर वन बन आश्रित नबनाइकन हामीले उनीहरूले स्वयं व्यवसाय सञ्चालन गरेर आय आर्जन गर्ने किसिमका कार्यक्रमहरू अघि नै भनिसके अब गाई पालन बेसीपालन पानीपालनहरू कार्यक्रमको साथ अगाडि बढिरहेका छन् हुन्छ अन्त्यमा केही छन् भन्न मन लागेका कुराहरू यहाँलाई अब अन्तमा अब ठिकै छ यहाँले जुन एउटा समय मलाई दिएर वनका गतिविधिको विषयमा अब कंकाली वनको एउटा धारणा राख्ने अब आम नेपालीहरूको माझमा राख्ने मौका मा दिनुभयो त्यसको लागि म अर्पण रेडियोलाई धन्यवाद दिन चाहन्छु र अन्तमा वनप्रति शुभेच्छिक सबै उपभोक्ताहरू वनको एउटा संरक्षण वन विकासमा लागी परेर जुन अवस्थामा आएको छ यसलाई निरन्तर रूपबाट अगाडि बढाउनु हुनेछ भनी समग्र वनका उपभोक्ताहरूलाई म अनुरोध गर्दै र नेपाल सरकारलाई पनि जुन किसिमका अङ्कुशका वातावरणहरू सिर्जना गरिएको छ त्यसलाई खुकुलो बनाएर वनसँग सामुदायिक वनहरूसँग एउटा समन्वय गरेर नेपाल सरकार अगाडि बढोस् भन्ने म एउटा कामनाको साथलाई धन्यवाद कङ्कानी सामुदायिक वनका अध्यक्ष रामणी न्यौफानी रेडी अर्पण एक सय चार थपलो पाँचमै गार्जका शेयर सदस्य पनि हुनुहुन्छ वनले गरेका गतिविधि भावी योजनाका विषयमा हामीले उहाँसँग कुराकानी गऱ्यौँ पके पनि सौरापछि पूर्वी चितवनमा कङ्काली सामुदायिक वन एउटा पर्यटकीय गन्तव्य बन्न सकोस् हामी पनि यही कामना गर्न चाहन्छौँ चा। र हाम्रो तर्फबाट पनि त्यति नै मात्रामा सहयोग पनि रहनेछ र यसका साथै आजको लागि अर्पण बसको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ आजका अतिथि कङ्कार सामुदायिक वनका अध्यक्ष राममडी न्यौपानेसँगै म ध्रुवराज विधा हुन्छु नमस्कार